तर बालक बालेशु केशेशु कम ब्रह्म सुखमेश्वर बालक भगवान श्रीकृष्ण को ध्यान चरण कमल देखी मस्तक पर्यत संपूर्ण ध्यान आयो राके केवल गोंग्रुक पड़ का परेका, बाल को मत केश को मत चिंतन करम आनंद प्राप्ति होने तेसु केश कम ब्रह्म सुखम यशेश्वर बालक अनि अर्को पनि अर्थ गर्नु भएको छ महापुरुषहरूले टिकाकारहरूले बालेशु, केशेशु, कानी ब्रह्माण्ड नै या शिशु बालक जसका प्रत्येक रोमकुपमा एउटा एउटा ब्रह्माण्ड छन् त्यस्तो भगवान्को रूप जब प्रभु राम बनेर प्रकट हुनुभएको थियो ब्रह्माण्ड निकाय कस्तो सुन्दर ब्रह्माण्ड निकाय रोम रोम प्रतिभेद कहे ब्रहमाण्ड निकायमित माया रोम रोम प्रति भेद कहे मम यह यपहासी सुनत धीर मतिथिर ने सचिदानन्द भगवान को त्यसपछि वसुदेव बाबाुभ स्तुति बन्दना गर्नुहुन्छ प्रभु हजुर त भित्री भवन साक्षभव गर्न पाएँ सर्वबुद्ध सर्व साक्षीलाई सर्व हामीलाई डर लागिराख्या छ हजुर प्रकट हुन लागेको यो स्थिति थाहा पाएर यदि कंसाले आएर आतंकित पारो भने अयम् त सभ्यस्त जन्म नौगृ श्रुत्व्रजे निवधित सुरेश्वर प्रभु हजुरका अग्रजहरू कति एक एक बालकलाई यसले मारिसकेको दुष्टले हजुरको अवतार पनि भएको अब भनेर सुनेपछि आतंक मचाउला कि यसले बिग्र कि भनेर हामी त्रसित छौँ त्यसको सुरक्षा पनि हजुरले नै गरिदिनुपर्छ भनेर हात जोड्नु हो माता देवकीजी गएर परिक्रमा लगाएर भन्नुहुन्छ हे प्रभु यो जीवात्मा मर्त्यो मृत्यु ब्यालमै त पलायन सर्वान् लोका निर् प्रभु जबसम्म जीवात्माले यताउता भउतारी नै अरू अरूतिर लक्ष्य गरेर आफ्नो जीवनयापन गर्ने काम गर्छ ऊ मृत्यु पासबाट कहिल्यै पनि मुक्त हुन सक्दैन जतिसुकै लोक लोकान्तर चारो सधैँ असन्त बनिरहन्छ जुन दिन हजुरको शरणागति ग्रहण गरेर हजुरको भक्त भएर हजुरको उपासक बनेर हजुरलाई नै जीवनको परम लक्ष्य मानेर चल्दछ अनि स्वस्थ सेते मृत्यु र शमाध पैँति मृत्यु देवताले पनि अब यिनीहरूले हामीहरूले बन्धनमा बस्ने बस्न पार्ने कुरा सोच्नुहुन्न भनेर सतर्क हुन्छन् र ऊ पनि भएर आनन्दसँग शान्तिपूर्ण निद्राको आनन्द सुख लिन्छ त्यसो हे प्रभु हजुरको चरण कमलको सदा आश्रय मिलिरहोस् हजुरबाट म अनुगृहित भइराखेको छु मेरो पुत्र भनेर प्रभु पाल्न हुँदैछ म मा माता कहलिनेछु यो यो देखेर यो दुष्ट कंशले सताउन आउला हे मधुसूदन मलाई अत्यन्त मनमा अधिरता भइराखेको छ यसले केही गर्ने हो कि भनेर हजुर कृपा गरेर शङ्कर चक्र गदा पद्म धारण गरेको ऐश्वर्यमय रूप छिपाइदिनुहोस् भगवान् म जसो गर्दाखेरि मेरो छोरो मेरो प्यारो कन्ैया भनेर म भन्न सकु मेरो बालक भनेर बाल भनेर त्यस्तो रूप लिइदिनु पर्यो हजुरले भनेर देवकी माताले हात जोडेर चरणमा वन्दन गर्नुभयो प्रभुलाई प्रार्थना गर्नुभयो भगवान् आज्ञा हुन्छ हे मेरा पिता श्री माता श्री हे वसुदेव बाबा देवकी माता म हजुरको तेस्रो पटक छोरो हुँदैछु हजुरलाई मैले यो तेस्रो पटक पुत्र सुदिन आँटिराखेको छु पहिलो पटक जुन बेला हजुरहरू ब्रह्माजीको आदेशअनुसार सृष्टिमा लाग्नु भएको थियो सृष्टि विस्तारको क्रममा तपस्या गर्दै हुनुहुन्थ्यो त्यसबेला हजुरहरूले म जस्तै पुत्र प्राप्त गर्न इच्छा गर्नुभयो म जस्तै छोरो चाहनुभयो मैले त्यस बेला म आफूबाहेक अर्को को छ र म जस्तो भनेर आफै पुत्र भएर आइदिएका थिएँ त्यस वसुदेव बाबा सुतपा नाम गरेका प्रजापति हुनुहुन्थ्यो देवकी माता पृष्णी नाम गरेकी उहाँ कि धर्मपत्नी हुनुहुन्थ्यो हजुरहरूको पहिलो पटक पुत्र भएर आउँदा म पृष्णी गर्भ नामले आएको थिएँ र त्यस बेला अत्यन्त आनन्द दिएको थिएँ पुत्र सुखको त्यसपछि दोस्रो पटक हजुरहरू कष्ट प्रजापति र अदिति माता भनेर आउनुभयो वसुदेव बाबा कष्ट प्रजापति हुनुभयो देवकी माता अदिति माता हुनुभयो र म हजुरहरूको पुत्र भनेर उपेन्द्र नामले वामन रूपमा प्रकट भएर दोस्रो पटक सुख दिएँ पुत्र सुख हजुरहरूलाई अहिले म तेस्रो पटक आएको छु हजुरहरू मलाई ब्रह्मभावले पनि हेर्नुहुनेछ र पुत्र भावले पनि हेर्नुहुनेछ र दुवै भावबाट हजुरहरूलाई आनन्दै आनन्द कल्याणै कल्याण हुनेछ भनेर यस प्रकारले भगवान्ले सबै कुरा बताउनु भयो आफ्नो कृपा प्रसाद कसरी पहिला मिलो र अब मिल्दैछ त्यो सब सुनाउनु भयो र त्यसपछि साङ्केतिक भाषामा वसुदेव बाबालाई भन्नुभयो बाबा हजुरले मलाई लगेर गोकुलमा छोडेर आउनु गोकुलमा नन्द भवनमा नन्द नन्दिनी भनेर योगमाया प्रकट भइसकेकी छन् तिनलाई लिएर आउनु मलाई उहीँ छोडिदिएन भनेर त्यो पनि बताइदिनु भयो प्रभुको सङ्केत पाएर वसुदेव बाबा कंशको कारागारको भित्र एउटा टोकरी सजाएर भगवान् श्याम सुन्दरलाई अब पर्यो बालमुकुन्दलाई त्यसमा भनेर सोच्नुभयो सोच्ने बित्तिकै हात हातकडीहरू सब खुले अनि एउटा टोकरी सजाउनु भयो बाल मुकुन्दलाई त्यसमा राख्नुभयो बाल गोपाल कंसाले सम्पूर्ण पहरेदारहरूलाई खबरदार कडा पहरा दिनु मेरो काल बचेर गएको देख्न चाहन्न त्यो उम्केर जान नपाओस् कडा पहरा दिनु कतैबाट त्यो जान नपाओस् भनेर भनेको वसुदेव बाबाले टोकरी सजाउनु भयो राख्नुभयो र त्यहाँबाट निक्लिने तयारी गर्नुभयो साङ्लाहरू आफै खुले सिक्रीहरू ढोकाहरू आफै खुले त्यहाँबाट बाहिर खुला आकाश पनि आइपुग्ने बेला भयो वसुदेव बाबा टोकरी शिरमा राखेर त्यस्तो ढोका खुले सिक्रीहरू खुले कति आवाज आयो होला तर कंशले भनेर कडा पहरा दिएर बसेका उसका पहरेदारहरू त पत्तासम्म पाउन सकेनन् भित्रहरूले मध्यरात्रीको बेलामा वसुदेवजी निस्किन लाग्दाखेरि त ल सबै घर घरमा गरिरहेको थिएँ के को पहार राखिदिएको वसुदेव बाबा निक्लेर बाहिर जानुभयो मुसलाधार वृष्टि भयो मेघदेवताहरूको पनि हृदय अति प्रसन्न भयो आह्लादित भए उनीहरूका हर्षास्त्र बग्न थाले मेघ देवताहरु सोध्छन् हामी पनि त भगवान कृष्णद्वारा गौरवान्वित हुन्छौँ नि हाम्रो नाम घन हो संस्कृतमा हाम्रो नाम घन अहिले आउनु भएको घनश्याम उहाँको आगमनले हाम्रो पनि गौरव बढ्या छ श्याम हरे सीता राम हरे श्याम हरे सुखदाम हरे बाल मुकुंद भगवान को इसी वसुदेव जी जन्थ्यो मेघदेवताहरूले बगाई बगाइराखेका थिए अब बालकलाई भिजाइदिने भयो बर्सादले भनेर स्वयं शेष भगवान् फणा फैलाएर छत्राकार रूपमा छाया दिँदै भगवान् बालमुकुन्दमाथिको मा बर्सिरहेको पानीलाई रोकिदिँदै आउँदै हुनुहुन्थ्यो भगवान् शेष भगवान् माथि साथसाथ वसुदेव बाबा पुग्नुभयो जमुनाजीको किनारमा तर हेरिसक्नु रूप थिएन जमुनाजीको बढेर माथि आएर सारा नदी खोला नाला समेटिएर जमानादेखि खनिएका थिए जम्मै त्यस्तै जमाना कसरी तर्नु भनेर बसुले बाबा चिन्तित हुनुभयो अब तैपनि जानु नै छ भनेर प्रवेश गर्नुभयो घुँडा घुँडा पानी थियो केही चिन्ता थिएन कमर कमर आयो तैपनि चिन्ता खास केही थिएन छाती छाती आउन त हालो तैपनि खास चिन्ता थिएन जब जब घाँटीतिर पानी आउन लागो अनि चिन्तित हुनुभयो वसुदेव बाबा अब भने डुबिन्छ होला बालकलाई पनि डुबाइन्छ होला भनेर तर उता जमुनाजीको अर्कै सुर थियो श्याम सुन्दरका चरण कमल छुन पाए त म घटिदिन्थेँ नि अनि कति आरामसँग वसुदेव बाबा पारी भनेर जमुनाजी त्यही सुरमा थिइन् भगवानले थाहा भयो जमुनाजीको सदिच्छा अनि कृपापूर्वक माथिबाट कोमल चरण कमल झारिदिनु भयो बाल मकुन्दको जमुनाजीले स्पर्श पाइन भगवानका चरण कमलको तुरन्तै घटेर घुँडा घुँडा औ त बडो आरामसँग बसुदै पारी जानुभयो नन्द भवनमा पुग्दा त्यहाँ पनि ती सिक्रीहरू आफै खुले ढोकाहरू आफै खुले भित्र जानुभयो गएर भगवान श्यामचन्द्रलाई जसोदाजीका सायना घरमा सुताइदिनु भयो सके सके का अनि त्यहाँ पैला भइसके कि योगमायालाई टोकरीमा राखेर लिएर आउनुभयो जमुनाजीले उसै गरी बाटो दिइन् वारी आइसकेपछि मथुराको कारागारमा प्रवेश गरेर लगेर ती योगमाया जो कन्याको रूपमा थियो लिएर आउनु भएको उहाँले योगमायालाई लगेर देवकीजीका काखमा राखिदिनु अनि आफू चाहिँ उसै गरी हातकडी लगाएको अवस्थामा गएर बस्नुभयो ती कन्याले देवकीजीको काखमा गएपछि बडो रोदन गरिन् चिच्याइ चिच्याइ रोन थालिन् अनि बल्ल ती पहरेदारहरूका चेतना जागे ओहो आठौँ गर्व प्रकट भयो आठौं गर्व प्रकट भयो भन्दै कुद्दै गएर कंशलाई सूचना दिए कंश क्रोधले जल्दै थरथर कात्यन्त मनमनै क्रुद्ध हुँदै आयो मेरो काल मेरो काल मलाई मार्ने आयो कहाँ छ भन्दै आएर कारागार भित्र गयो देवगीजीका काखमा गएर ती कन्यालाई खोज्न लागो देवगीजीले भन्नुभयो दाजे यति निष्ठुर किन भएको मेरा कति कति सन्तान मेरै सामु मार्नुभयो छवटा बालकहरू मेरो त्यसरी नाश गरिदिनु भयो एउटी कन्या मेरी काखमा अहिले छिन् यिनलाई त जीवित रहनुहोस् भनेर मनौती गर्नुहुन्थ्यो देवगीजी तर कंशले बिल्कुल मानेन हस्तान्त आचित छिरे जबरन खिचो एकदम जबरजस्ती देवकीजीका काखबाट र हातमा लिएर दारा किर्ते भन्न थाल यही मेरो काल यही मेरो काल माथि घुमाएर जमिनमा पटकेर बजार बजारेर मार्छु भन्ने उसको इरादा थियो होला उसको हातबाट मुक्त भएर योग माया माथि अष्टभ भगवती परिणत भएर दर्शन दिन लागहरूले योगमायाको जय जयकार गरेनी कालविनाशिनी काली जय जय कुमा रमा ब्रह्माणी जय जयमा सीता विनाशिनी दुर्गा जय जय कालविनाशिनी काली जय जय कुमा रमा ब्रह्माणि सच्चिदानन्द भगवानको योगमाया योग एक तेरो होसियारी त्यसपछि छक्का छुटे कंशका ऊ सोच्न थालर्थमा देवकी वेवलाई जेल खानामा बन्दी बनाएर राखे अब बन्धन खोल्नु पर्यो क्षमा माग्नु पर्यो भनेर गयो उहाँ बसुदेव देवकीजीको बन्धन खोलिदियो वसुदेव देवकीजीसँग गएर क्षमा माग उसले वसुदेवजीले देवकीजीले भन्नुभयो दाजै हेजकुलभू म त क्षमै दिएको छौँ सद्बुद्धिसँग शुभ कर्म गरेर जीवन जिउनु राम्रोसँग कल्याणभागी भन्नु हाम्रो तर्फबाट क्षमै क्षमा छ क्षमा दान गर्नुभयो उहाँले यतातिर क्षमा माग्थ्यो चाहिँ आफ्ना दुष्ट दुर्मन्त्र गर्ने ती कुत्सित मित्रहरूसँग सरसल्लाह गरेर जहाँ जहाँ भगवान् श्रीनारायणका यज्ञ पुरुष भगवान्का आराधनाहरू चल्छन् त्यहाँ हामीले बिघ्न पार्नुपर्छ जहाँ गोसेवा हुन्छ जहाँ तपस्वीहरू बस्दछन् जहाँ संयम सदाचार सुशीलताको रक्षा गर्ने प्रयत्नहरू हुन्छन् ती ती ठाउँमा हामीले उदम बचाउनुपर्छ गएर भन्ने आफ्ना दुर्मन्त्रा उसका चलिरहेका थिए यतातिर नन्द भवनमा भगवान् श्रीकृष्ण प्रकट भइसक्नु भएको थियो भगवान् श्री कृष्ण प्रकट हुनुभयो जसोदा मातालाई नीडा न कष्ट शारीरिक वेदनाको संकेत सम्म नभएको अवस्थामा त्यस्तो त्रिलोक पावन त्रिभुवन मोहन पुत्र कि माता भन्नुभएको माता